Bye. सबैको मुस्कुरावस् मरेको पल ओठ सबैको मुस्कुरावस् मरेको पल नयनहरू नरसास मरेको पल सुख दुख यही सम्म जिन्दगीको मोड सुख दुख यही सम्म जिन्दगीको मोड सम्झनाले नसता होस् मरेको पल नयनहरू नरसास् मरेको पल खुसी भए हर पल हर क्षण यादहरूमा डुबी खुसी भए हर पल हर क्षण यादहरूमा डुबी टु फुटी जान सपनाहरू सजिए केवल टुटी फुटी जान त्यस रङमा मिल्न आओस् मरेको पल ओठ सबैको मुस्कुराओस् म मरेको पल भावनामा आगो पानी हुनसम्म हुन्थ्यो भावनामा आगो पानी हुनसम्म हुन्थ्यो शीतल जुन घामले खाओस् ममरे पल ओठ सबैको मुस्कुराओस् ममरे पल नयनहरू नरसास् ममरे पल नमस्कार गजलकार विष्णुमया तामाङज्यूको मेरो जीवन गजल सङ्घमा सङ्ग्रहित यो सुन्दर गजलद्वारा काफियाको यो रात्रिकालीन बसाईको सुरुवात गरिसकेको छु यो रात्रिकालीन बसाईमा माधुर्य भरमा मिठा मिठा गजलको साथमा आज पनि उपस्थित भइसकेको छु तपाईँकै गजल साथ साथी म विकास सापकोटा र प्रविधिमा साथी दिनुहुन्छ प्राविधिक मित्र ज्ञानेन्द्रजीले तपाईँकै कथा व्यर्था र हृदयको आवाजलाई गजलद्वारा सोर गरिएको कार्यक्रम हो काफिया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 काफियामा तपाईँको पनि गजल वाचन होस् भन्ने चाहनुहुन्छ भने हामीले आफ्नो गजल पठाउन सक्नुहुन्छ त्यसको लागि ठेगाना म कार्यक्रमको अन्त्यमा भन्ने झापा एक सय दशमलव सात मेगा तरङ्गमा हरेक बिहिबार रातको नौ बजेदेखि दस बजेसम्म गुन्जने गर्छ काफिया काफियाको यो वसाईको सुरुवातमा म गजल वाचन गर्न गइरहेको छु यो गजल भएको छ पिपले छ म्यागदी निवासी गजलकार कमल परियार ज्यूको दक्षिण कोरिया हुनुहुन्छ उहाँको गजल यसरी सुरु हुन्छ जे जे हुन्छ सबै पहुचवालाको हुन्छ जे जे हुन्छ सबै पहुँचवालाको हुन्छ विचल्ली त गरिब लालावालाको हुन्छ गर्दैनन् कोही यहाँ गरिबका कुराहरू गर्दैनन् कोही यहाँ गरिबका कुराहरू चौतर्फी बयान त ठुला ठालाको हुन्छ विचल्ली गरिब लालावालाको हुन्छ जानेले यसरी नराम्रो गरेर गइदिन्छ जानेले यसरी नराम्रो गरेर गइदिन्छ बदनाम त यहाँ पाठशालाको हुन्छ विचल्ली त गरिब लालाबालाको हुन्छ परदेशी जिन्दगी त के नै हो र यार परदेशी जिन्दगी त के नै हो र यार जिन्दगी त बरु राम्रो गोठालाको हुन्छ परदेशी जिन्दगी त के नै हो र यार जिन्दगी त बरु राम्रो गोठालाको हुन्छ विचल्ली त गरिब लालाबालाको हुन्छ चित्तैमा अलकत्रा बाँडी दिए कसैले सित्तैमा अलगत्रा बाँडिदिए कसैले कुरा त आफ्नै सालाखालाको हुन्छ जे जे हुन्छ सबै पहुँच बालाको हुन्छ विचल्ली त गरी ग्ला बालाको हुन्छ परियार जी को सुन्दर गजल सुनाइसके कार्यक्रम काफियाचनको सिलसिलालाई नै निरन्तरता दिन गइरहेको छु अब मेरो हातमा टोपगाका गजलकार निराश भाइ युवराज दहाल जीवको गजल रहेको छ वहाँ हाल कतारमा हुनुहुन्छ उहाँको गजल यसरी सुरु हुन्छ यो कस्तो सहर हो पैसाको लागि नानी बेचिन्छ यो कस्तो सहर हो पैसाको लागि नानी बेचिन्छ रातारात हजारौ नारीहरूको जवानी बेचिन्छ स्वास्थ्यको लागि हानिकारक हो जान्दैनन् पनि स्वास्थ्यको लागि हानिकारक हो जान्दैनन् पनि मिनरल वाटर भन्दै बागमतीको पानी बेचिन्छ रातारात हजारौ नारीहरूको जवानी बेचिन्छ सरकारसँग पानी सप्लायर मिलेको छ यहाँ सरकार पानी सप्लाई मिलेको छ यहाँ र त हेर्दैन सरकार खुले जानी जानी बेचिन्छ यो कस्तो सहर हो पैसाको लागि नानी बेचिन्छ यो कस्तो नियम बनाएको खुल्ला रूपमै सहरमा यो कस्तो नियम बनाएको खुल्ला रूपमै सहरमा चाहिँदैन भन्दा कर लगाएर तानी तानी बेचिन्छ रातारात हजारौँ नारीहरूको जवानी बेचिन्छ एक दुई ढिक्का नुन नपाएर जनता तर्पिरहेछन् एक दुई ढिक्का नुन नपाएर जनता तर्किरहेछन् त्यो हेर्दैन सरकार यहाँ त खानी, खानी बेचिन्छ यो कस्तो सहर हो पैसाको लागि नानी बेचिन्छ रात रात हजार जवानी बेचिन्छ निराश भाइ युवराज दाहालज्यूको यो अत्यन्तै मिठो गजल वाचन गरेर सुनाइसके अब फेरि म अर्को गजल वाचन गर्न गइरहेको छु यो गजल रहेको छुराईज्यूको वहाँको गजलका शेर सुरु हुन्छन् अचेल अनुहारमा पुरै परिवर्तन भएको छ अचेल अनुहारमा पुरै परिवर्तन भएको छ लाग्छ परिपक्क वयस्क यौवन भएको छ सम्झन्छु बेहुला बेहुली बनी भाँडा कुट्टी खेलेको सम्झन्छु बेहुला बेहुली भने भाँडाकुटी खेलेको तिमीलाई भेटेपछि मन बचपन भएको छ लाग्छ परिपक्क यौवन भएको छ दुनियामा बा बाहेक बाँग सबै किन्न पाइन्छ दुनियाँमा बा बाहेक बाँग सबै किन्न पाइन्छ त्यसैले सबैभन्दा ठुलो कुरा धन भएको छ लाग्छ परिपक्क वयस्क यौवन भएको छ समयले यसरी जिउन सिकाएको छ अभावमा समयले यसरी जिउन सिकाएको छ अभावमा दुःख नकार्ने ढुङ्गा जस्तो ड्रो मन भएको छ परिपक्क भएको छ जे जति छ यो मन आफैलाई मात्र थाहा था। छ जे जति छ यो मनभित्र आफैलाई मात्र थाह छ था। बाहिर केही देखिँदैन मुटुमा जलन भएको छ अचेल अनुहारमा पुरै परिवर्तन भएको छ लाग्छ परिपक्क वयस्क यौवन भएको छ जीको यो मिठो गजल वाचन गरेर सके, अब भने कार्यक्रम काफियामा पहिलो व्यापारिक विश्रामको समय भएको छ रेडियो झापा एक सय दशमलव सात मेगाजको तरङ्गलाई छोडेर कतै नजानु होला ी आए पछि दुश्मनी बढाउन इरानी आएपछि कसरी यो देशको इज्जत टिक्छ त कसरी यो देशको इज्जत टिक्छ त आफ्नै छिमेकीका बैमानी आएपछि दुश्मनी बढ़ाउन इरानी आएपछि दिनहु सिमानामा गडबड़ भएको छ दिनहु सिमानामा गडबड़ भएको छ पैसा र सिमाना नानी आएपछि बेकाका छानी छानी आएपछि यो गण्डकी दूषित हुनुको कारण चाहिँ यो गण्डकी दूषित हुनुको कारण चाहिँ मानव उल्टो भारतको पानी आएपछि बेकामे देशका छानी छानी आए पछि नर्कमा पनि देशले बास पाएन नर्कमा पनि देशले बास पाएन सुटुक्क स्वर्गबाट कहानी आएपछि बेकाम देश का छानी छानी आए पी दुश्मनी बढ़ा ईरानी आए पी बारहा पोखरी खोटांग का गजलकार सुभाष खतिर गजलद्वारा काफियाको पुनः स्वागत गर्दछु तपाईँ अहिले रेडियो झापा एक सय दशमलवारा था सोर गरिएको कार्यक्रम काफियाको साथमा हुनुहुन्छ काफियाको यो वसाईमा अगाडि बढ्दै गर्दा म अब अर्को गजल वाचन गर्न गइरहेको छु यो गजल रहेको छ गजलकार प्रज्वल अधिकारी जीको उहाँको गजलले यस्तो भन्छ पत्थर देवता बन्छ रतदिल हुँदैन पत्थर देउता बन्छ रतदिल हुँदैन टाउकै फोरे पनि त्यो प्रेमिल हुँदैन तिमी र म बन्द कोठा पर्दा लागेपछि तिमी र म बन्द कोठा पर्दा लागेपछि जे जे गरे पनि त्यहाँ अश्लील हुँदैन टाउकै फोरे पनि त्यो प्रेमिल हुँदैन तिम्रै हुमा भन्दा भन्दै छोडि गएपछि तिम्रै हुमा भन्दा भन्दै छोडि गएपछि त्यहाँ भन्दा दिलमा दुख्ने खिल हुँदैन टाउकै फोरे पनि त्यो प्रेमील हुँदैन माया त चक्र हो सुख दुख घुमिरहन्छ माया त चक्र हो सुख दुख घुमिरहन्छ यसको कुनै छेउटुप्पो या डिल हुँदैन पत्थर देवता बन्छ र त डिल हुँदैन टाउकै फोरे पनि त्यो प्रेमील हुँदैन लम्जुङ दुले देवता पानीका गजलकार अधिकारी जी, उहाँ हाल काठमाडौँमा बसोबास गर्दै गर्नुभएको छ उहाँको यो मिठो गजल वाचन गरिसके अब फेरि मेरो हातमा अर्को गजल रहेको छ सल्यानका गजलकार नरेश बुढाथकी गाउँलेजीको गजलले यस्तो भन्छ हेर्नुहोस् हजुर बलात्कारी फरार हुन गयो हेर्नुहोस् हजुर बलात्कारी फरार हुन गयो अरे देखिँदैन वारी फरार हुन गयो चल्दै थियोटमा बलात्कारी भने चल्दै थियोटमा बलात्कारी भने त्यसै अर्को मान्छे मारि फरार हुन गयो अरे देखिँदैन वारी पारी फरार हुन गयो बस्न ठाउँ नहुदामा गाउँ अनि समाजभरि बस्न ठाउँ नहुँदामा गाउँ अनि समाजभरि छोडियो आफ्नो घरबारी फरार हुन गयो हेर्नुहोस् हजुर बलात्कारी फरार हुन गयो छोड्दिन म त्यो अपराधी वर्षौ बिते पनि छोड्दिन म त्यो अपराधी वर्षो बिते पनि राख्नेछु म अझै जारी फरार हुन गयो हेर्नुहोस् हजुर बलात्कारी फरार हुन गयो सोध्छन् सधैँ मेरापति मेरा भगवान भने सोध्छन् सधैँ मेरापति मेरा भगवान भने भुलेर पापेले तिनै नारी फरार हुन गयो हेर्नुहोस् हजुर बलात्कारी फरार हुन गयो अरे देखिदैन वारी पारी फरार हुन गयो नरेश बुढा थि जीको, यो सुन्दर गजल पछि अब कार्यक्रम काफियामा एउटा साङ्गीतिक गजल पस्कने बेला भएको छ यो साङ्गीतिक गजलमा शब्द रहेको छ गोविन्द प्रसाद उपाध्याय जीवको र संगीत र सुर रहेको छ हरि अमशाल जो स्विकार्नुहोस् यो मिठो गजल विश्वास मो विश्वास मा विश्वास मो विश्वास मा विश्वास मछल गारी छुरा पापी ले विश्वास मछल गारी रोपी पापी ले फूल फूल लता फूल फूल भूल जाए काड़ा रोजी पापी ले रोजी पापी खुसी उसलाई दिँदा पनि आफूलाई भन्दा बढी खुसी उसलाई दिँदा पनि आफूलाई भन्दा बढी खुसी उसलाई दिँदा पनि खुसी उसलाई दिँदा पनि सिका सदे जी पापी रे फूल फूल न जाए फूल फूल न जाए काना रोजी बापी नहीं काना रोजी पापी ले सही भन्नु हेर सत्यताको गाठो आज तमा सही भन्नु हेर सत्यताको गाँठो आज तमासा बन्यो हेर सत्यताको गाँठो आज सत्यताको गाँठो आज जिया संसार लुटी पाएर फुल फुल लताोजी पाँ रो पाले वेदना छ आफ्नै मनको दुख सोभाए नि आफ्नै मनको दुख सोभाए नि हार्ने छैन हिम्मत अझै अस्तित्व नै मेटाएनी तर होइन अपूर्ण रित्तै छु यो जिन्दगीमा तर होइन अपूर्ण रहस्य छ म प्रभुत्व नै हराए नि हार्ने हिम्मत अझै अस्तित्व नै मेटाएनी अभावमा बाँच्ने कला सिके पहिले दुनियाँमा अभावमा बासने कला सिके पहिले दुनियामा खुसी अहिले सडकमाथि आकाश ओढिनिदाए नि हार्ने होइन हिम्मत अझै अस्तित्व नै मेटाए राखी नयनमा भविष्यको जतन गरे समयले आफ्नै मनको दुख छ घाउ हो भए नि जिन्दगीको खोजी गर्दै रुमल लिए अध्ययारोमा जिन्दगीको खोजी गर्दै रुमल लिए अध्ययारोमा जुनले चुम्ला भोलि पक्कै के हो आज अस्ताएनी वेदना छ मनको दुख छ घाउ हो भए हार नै है नै माता चाहिँ अस्तित्व नै मेटाए हाल अबुधाबीमा रहनुभएका गोर्खाका गजलकार लक्ष्मण फिरद्वारा गजल अब फेरि म अर्को गजल वाचन गर्न गइरहेको छु धरानका गजलकार सूर्य चेमजङ ज्यूको यो गजलले यस्तो भन्छ आफूभित्रै जहरको मूल भएर हो आफूभित्रै जहरको मूल भएर हो एउटा मुटु दुई हुनु भुल भएर हो खोलाको दुई किनार दूर भएर नि खोलाको दुई किना दुई भएर निजिकमा एउटा मुटु दुई हुनु आकर्षण सुन्दरता बढ्नु बगैँचाको आकर्षण सुन्दरता बढ्नु बगैँचाको रङ्गी चङ्गी सय थरी फुल भएर हो एउटा मुटु दुई हुनु भुल भएर हो छाडिजाने निष्ठुरीको याद आइरहनु छाडिजाने निष्ठुरीको याद आइरहनु सम्झनाको सुल भएर हो एउटा मुटु दुई हुनु भुल भएर हो विदेशले विकासको शिखर चुम्नुमा विदेशले विकासको शिखर चुम्नुमा परिश्रमी युवाहरूको भूल भएर हो आफू भित्रे जहरको मूल भएर हो एउटा मुटु दुई हुनु भूल भएर हो सूर्य च्यामजङ ज्यूको यो मिठो गजल बाचन वाचन गरेर सुनाइसके अब फेरि मेरो हातमा अर्को गजल रहेको छ पोखरा कास्की निवासी गजलकार सन्तोष देवकोटाज्यूको यो गजल यसरी सुरु हुन्छ उठ्छ हाम्रो धरोहरा हिम्मत राख्नुपर्छ उठ्छ हाम्रो धरोहरा हिम्मत राख्नुपर्छ हुन्छ नेपाल हराभरा हिम्मत राख्नुपर्छ मागे दिँदैनन् भन्छ ऊ मागे दिँदैनन् भन्छ ऊ आफ्नो आँटै छैन बाबुआमा रहेछन् खरा हिम्मत राख्नु पर्छ उठ्छ हाम्रो धराहरा हिम्मत राख्नु पर्छ थाह छैन माता पिता थाहै छैन कोही थाहा छैन माता पिता थाहै छैन कोही सडकमै हुर्कियो बिचरा हिम्मत राख्नु पर्छ हुन्छ नेपाल हराभरा हिम्मत राख्नु पर्छ बन्दुक चलाउने भन्दा कलम चलाउने बन्दुक चलाउने भन्दा कलम चलाउने हुन्छन् बढी नै खतरा हिम्मत राख्नुपर्छ उठ्छ हाम्रो धरहरा हिम्मत राख्नुपर्छ हुन्छ नेपाल हराभरा हिम्मत राख्नुपर्छ सन्तोष देवकोटाजीको यो मिठो गजल वाचन गरेर सुनाइसके कार्यक्रम काफियामा अब दोस्रो व्यापारिक विश्रामको समय भइसकेको छ रेडियो झापा एक सय दशमलव सात मेगा म मकैको भात खाएर हुर्केको मान्छे म मकैको भात खाएर हुर्केको मान्छे साहुको लात खाएर हुर्केको मान्छे छाक आमाले टिपेर ल्याइदिनुहुन्थ्यो छाक टार्न आमाले टिपेर ल्याइदिनुहुन्थ्यो टाकीको पात खाएर हुर्केको मान्छे म मा मकैको भात खाएर हुर्केको मान्छे हिउँदमा सिरक थिएन तर पनि हिउँदमा सिरक थिएन तर पनि चिसो रात खाएर हुर्केको मान्छे साहुको लात खाएर हुर्केको मान्छे आशा हुन्न थियो महलहरू ताक्ने आशा हुन्न थियो महलहरू ताक्ने दुख र बिस्मात खाएर हुर्केको मान्छे म मा भात खाएर हुर्केको मान्छे जन्मनु गरिब भएर मर्नु धनी भनेर जन्मनु गरिब भएर मर्नु धनी भनेर भन्छन् आघात खाएर हुर्केको मान्छे म मा मकैको भात खाएर हुर्केको मान्छे साहुको लात खाएर हुर्केको मान्छे नागी निवासी गजलकार रिजन लिम्बु सुन्दर आवाजलाई गजलद्वारा स्वर भरिएको कार्यक्रम काफियाको साथ पाउनुहुन्छ यो वसाईमा अब फेरि म अर्को गजल वाचन गर्न गइरहेको छु हाल दक्षिण कोरियामा रहनुभएका रामेछाकका गजलकार विवेक गोलेजीको यो गजल यसरी सुरु हुन्छ खुट्टा भए जुत्ता खुट्टा भए जुत्ता गए जाऊ तिम्रो साटो कति कति याद महल छैन भने तिमीले गरिमले पीर नगर भो बनाउन गोठ किला खाबो कति कति याद गए जाऊ तिम्रो साटो कति कति याद आखिर भोका मेट्ने त हो किन चाहियो चौरासी आखिर भोक मेट्ने तहो किन चाहियो चौरासी गुन्द्रुक ढिँडो खोले फाँडो कति कति याद गए जाऊ तिम्रो साटो कति कति याद किन ऱ्याला झारौ बुढी भैँसीको मामलाई किन ऱ्याला झारसो बुढी भैँसीको मामलाई बाले गाउँमा पालिया रागो कति कति याद खुट्टा भए जुत्ता कति कति याद नसकेनी सुन चाँदी हिरामोती दिलाउन नसकेनी सुन चाँदी हिरामोती दिलाउन सिन्दुर पोते चुरा धागो कति कति याद फुट्टा भए जुत्ता जाबो, कति कति यार गए जाऊ तिम्रो साटो कति कति यार विवेकजीको यो सुन्दर गजल वाचन गरेर सुनाइसके अब फेरि मेरो हातमा अर्को गजल रहेको छ तेह्रथुमका गजलकार मनु कटेलज्यू उहाँ हाल कतारमा हुनुहुन्छ उहाँको गजल यसरी सुरु हुन्छ नमार मलाई सु नर मलाई नरा सलाई तिम्रो लागि आफ्नो तिम्रो लागि बाचे बाघमा आफ्नो वेदना फलाय निर्दोष सुमा नको सलाइ निर्दोष सुटी मरे निष्ठुरी तिम्रो धेरै चोटी मरे निष्ठुरी तिम्रो सोचेर भलाइ निर्दोष सुम नको र चलाइ निर्दोष सुमा प्रमाण भेट्ने छो हेरो छुरी प्रमाण भेट्ने छो हेरयो छुरी छातीमा चलाइ निर्दोष सुम नमार मलाई निर्दोष सुम नको र चलाइ निर्दोष सुम मनु जीको जी यो मिठो गजलपछि कार्यक्रम काफियामा अर्को साङ्गीतिक गजलको बेला भएको छ यो गजलमा शब्द रहेको छ कृष्ण हरिवरालको र स्वर रहेको छ दीपक माया छिन्ता यहा चिंता तिमी माया माया भो देश को छिंता तिमी माया माया भो साई न बुझने हो कि साच न नूजने जाते बंश हो बन यहा देश को छ तिम्रै सुरक्षा मलाई तिम्रै सुरक्षा गर से ना भूजने की, साथ ची न भूजने हूकी न भूझने जाते बंश हो यहा देश I thought देश को छिंता तिम माया माया बच न बुजने हौकी सा नूजने हौकी न भूजने जाते बंश यहाँ देश को छिंता साँझ uh -huh. नकाबारी रूप कसरी पहिचान हुन्छ नकाबधारी रूप कसरी पहिचान हुन्छ पीडाको बथानमा हर्ष केही थान हुन्छ तिर हान्ने बैरीहरू नै हुन् कसरी भनौ तिर हान्ने बैरीहरू नै हुन् कसरी भनौ आफन्तहरूको हातमा कमान हुन्छ पीडाको बथानमा हर्ष केही थान हुन्छ तिनलाई पहाड नबनाऊ ओ छिमेकी तिनलाई पहाड नबनाऊ ओ छिमेकी पाउ लाग्छ त्यहाँ जहाँ एउटै पीडाको बथानमा हर्छ केही थान हुन्छ सन्तास पैदा हुँदो फुलहरूमा पनि सन्तास पैदा हुँदो हो फुलहरूमा पनि जब अनेक माली र एक बगान हुन्छ पीडाको बथानमा हर्छ केही थान हुन्छ गजललाई प्रेयची नबनाऊ झै लाग्यो गजललाई प्रेयची नबनाऊ झै लाग्यो चेर लेखौँ भन्छु सधैँ आख्यान हुन्छ पीडाको बथानमा हट्छ केही थान हुन्छ ए हजुर पर्खिनुहोस् न एकैछिन पर्खिनुहोस् ए हजुर पर्खिनुहोस् न एकैछिन पर्खिनुहोस् कार्यक्रम सकियो अब जलपान हुन्छ नकाबधारी रूप कसरी पहिचान हुन्छ पीडाको बथानमा हट्छ केही थान हुन्छ लमजुङ का गजलकार प्रमोद निसाद ज्यूको यो मिठो गजलद्वारा काफियाको रात्रिकालीन बसाईमा पुनः स्वागत गर्दछु अब फेरि म अर्को गजल वाचन गर्न गइरहेको छु शङ्कर पोखरी तिन पर्वतका गजलकार बेल कार्की पवन ज्यूको यो गजल यसरी सुरु हुन्छ हुन्न पिर चिन्ता धनको अलिकति पिएपछि हुन्न पिर चिन्ता धनको अलिकति पिएपछि दुरा हुन्छ पीडा मनको अलिकति पिएपछि लाग्न थाल्छ आफै सन्चो भए जस्तो चोट पनि लाग्न थाल्छ आफै सन्चो भए जस्तो चोट पनि दुख्दैन घाउ धडकनको अलिकति पिएपछि दुर हुन्छ पीडा मनको अलिकति पिएपछि गर्छन् कुरा ठुला ठुला होसमा हुनेहरू भने गर्छन् कुरा ठुला ठुला होसमा हुनेहरू भने देश स्वरूप परिवर्तनको अलिकति पिएपछि हुन्न पिर चिन्ता धनको अलिकति पिएपछि कोही भने बोतलसँग एक्लै कुरा गर्दै हुन्छन् कोही भने बोतलसँग एक्लै कुरा गर्दै हुन्छन् बिचडनी मिलनको अलिकति पिएपछि दूर हुन्छ पीडा अलिकति पिएपछि म बिर्सिन्छु आफैलाई म बिर्सिन्छु आफैलाई तिमी याद आउँछौ गङ्गा म बिर्सन्छु आफैलाई तिमी याद आउँछौ गङ्गा हरेक पलमा पवनको अलिकति पिएपछि हुन्न पिर चिन्ता धनको अलिकति पिएपछि दूर हुन्छ पीडा मनको अलिकति पिएपछि बेल कार्की पवनज्यूको यो सुन्दर गजल वाचन गरेर सके अब म टाङ बेलझीका गजलकार कपिल मणिज्यूको गजल वाचन गर्न गइरहेको छु उहाँको गजलका शेर यसरी बग्छन् जबदेखि जिन्दगी मूल्यहीन भएको छ त्यही दिनदेखि बाँच्न कठिन भएको छ गयो कोही सुटुक्कै दिल चोरेर हिजो गयो कोही सुटुक्कै दिल चोरेर हिजो उही मान्छे खोज्न नयन तल्लीन भएको छ बाँच्न कठिन भएको छ नपठाऊ गुलाफ भोमा स्वीकार सक्तिन नपठाऊ गुलाफ भोमा स्वीकार सक्दिन ओ मेरो मुटु पहिले नै अधिन भएको छ त्यही दिनदेखि बाँच्न कठिन भएको छ यादहरूले रुवा आउँछ भन्छन् म हाँसिरहेछु यादहरूले रुवाउँछ भन्छन् म हाँसिरहेछु थाहा छैन यस्तो मलाई किन भएको छ जबदेखि जिन्दगी मूल्यहीन भएको छ उस्तै छु म अझै उस्तै जस्तो थिए पहिले उस्तै छु म अझै उस्तै जस्तो थिए पहिले तिमी बिना लाग्दैन केही नवीन भएको छ जबदेखि जिन्दगी मूल्यहीन भएको छ केही दिनदेखि बाँच्न कठिन भएको छ कपिल मणिज्यूको यो सुन्दर गजल भाषण गरेर सके, कार्यक्रम काफियामा अब फेरि व्यापारिक विश्रामको समय भइसकेको छ रेडियो झापा एक सय दशमलव सात मेगा तरङ्गलाई छोडेर कति नजानु होला लाग्छ स्वस्थ शरीर शिथिल भन्छ लाग्छ स्वस्थ शरीर शिथिल बन्छ जब मुख्य विषय तपसिल बन्छ आफ्नै अक्षरमा जिन्दगी उभियोस् आफ्नै अक्षरमा जिन्दगी उभियोस् यही नै त समयको मन्जिल बन्छ जब मुख्य विषय तपसिल बन्छ ए मित्रजन यो जिन्दगी बुझाउनुहोस् ए मित्रजन यो जिन्दगी बुझाउनुहोस् जति बुझ्न खोज्छु उति जटिल बन्छ जब मुख्य विषय तपसिल बन्छ ससाना कुराले मन लुट्छन्साना कुराले मन लुट्छन् लखनपुर जापाकी गजलकार नमुना जीको यो सुन्दर गजल गजलद्वारा र हृदयका आवाजलाई गजलद्वारा सोर गरिएको कार्यक्रम काफियाको साथमा हुनुहुन्छ म अर्को गजल वाचन गर्न गइरहेको छु यो गजल रहेको छ बिबीएम विकल्प जीवको दशाग्रह बाजा बजाएर नुहाउँदो रहेछ दशाग्रह बाजा बजाएर नआउँदो रहेछ मर्नै पर्ने मर्दिन भनेर नपाउँदो रहेछ यमराजले नै निम्तो गरिसकेपछि यमराजले नै निम्तो गरिसकेपछि एक दिन बढी आयु नबढाउँदो रहेछ मर्नै पर्ने मर्दिन भनेर नपाउँदो रहेछ लामो आयु होस् भनी प्रार्थना गरे पनि लामो आयु होस् भनी प्रार्थना गरे पनि ती नबोल्ने ढुङ्गाले नबचाउँदो रहेछ मर्नै पर्ने मर्दिन भनेर नपाउँदो रहेछ चा। जिउन चाहनेलाई उठाइ लान्छ छिट्टै जिउन चाहनेलाई उठाइ लान्छ छिट्टै मर्न चाहनेहरूको आयु नघटाउँदो रहेछ दफाग्रह बाजा बजाएर नआउँदो रहेछ मर्नै पर्ने मर्दिन भनेर नपाउँदो रहेछ केवेर भन्ज्याङ छ स्याङजा वालिङ निवासी गजलकारम विशियामा हुनुहुन्छ यो सुन्दर गजल वाचन गरेर सुनाइसके हामी काफियाको आजको व्यवसायको अन्त्यतिर आइपुगेका छौँ अबको पालोमा एउटा कोसेली गजल पस्कन तपाईँसँग अनुमति मागे यो कोसेली गजल गजलकार यमन सुबेदीज्यूको गजल संग्रह त्यसपछि मलाई सोधामा संग्रहित छ प्रस्तुत छ उहाँको यो मिठो गजल फुलले पनि बिजाएको पहिलोचोटि हो फुलले पनि बिजाएको पहिलोचोटि हो रुँदै छाती समाएको पहिलोचोटि हो जसलाई विश्वास गर्थे आज उसैबाट जसलाई विश्वास गर्थे आज उसैबाट ठुलो धोका पाएको पहिलोचोटि हो रुँदै छाती समाएको पहिलोचोटि हो भन्थे अस्ति सबैलाई पिउनु राम्रो होइन भन्थे अस्ति सबैलाई पिउन राम्रो होइन आफै प्याला उठाएको पहिलोचोटि हो रुँदै छाती समाएको पहिलोचोटि हो देखेको हुँ उदाएको जुन सधैँ पूर्वबाट देखेको हुँ उदाएको जुन सधैँ पूर्वबाट पूर्वबाटै अस्ताएको पहिलोचोटि हो फुलले पनि भिजाएको पहिलोचोटि हो रुँदै छाती समाएको पहिलोचोटि हो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 यो बसाईबाट बिदा दिनुहोस् प्राविधिक मित्र ज्ञानेन्द्रको साथमा यो म विकासलाई तपाईँहरूको साता शुभ रहोस् गजलमय बनोस् शुभ रात्रि हैं शिफारिश ए सिफारश मुझ सेते है एफारस मुझ सदा हम क्या क्या करें? तेरी किस है बुरी हम क्या करें? हम क्या करें? क्या करें करें जाने ह्या चीज़ का गम क्या करें करें गम क्या दिल गया ह्या